यम्ब्रह्माडेन्द्रमरस्वी स्तवै वेदाङ्ग पदोक्रम पनिसै गायन्त्यानावस्थित मनसा पश्यन्त योगि पश्यन्तधुसुसुगणनाेवाय तस्मै नीमत्न चर्चिज्वलपु सुकम्बरा मल्लिका मालाङ्कृतकुन्डला प्रवीलसन्मुक्ता बलिशोर्वज्ञान पुस्तकधरा रुद्राक्षमालाकरा वदेवी वदनाम्बुजेस मे त्रैलोक्य माता चिरम् मुख करोा वाचालम् पङ्गु लभ्य गिरिम् वन्दे परमानन्द मानव नमो भगवतस्मै व्यासाय मित यस्म प्रसादा भक्ष्यामण कथाम नारायणम् नमस्कृत नरम्स नरोम सर मुदि या कुन्देन् तु सारहार धवला सुब्रब्रस्तावृता या वीणावडित या पद्मास या ब्रह्म च्युत शङ्कर प्रवृत्ति स्मै नारायणायती समर्पयामे अथ पञ्चोस्याज्ञा गर्नुहुन्छ अगस्त मुनि एक दिन पार्वतीले बकुवा धस्ता निस्केको मैले मूर्ति बनाए द्वारमा पाले राखेकी थिइन् माधे बाहिरबाट आएर भित्र जान खोज्दा त्यस मूर्तिले जान दिएन र त्यससित ते युद्ध गरी त्यसको शिर छेदन गरी भित्र जानुभयो अनि पार्वतीले महादेवसित द्वारमा कोही बसेको थिएन भनेर सोधिन् र महादेवले मैले त त्यसको शिरै छेदन गरेर भित्र आएँ भन्नुभयो अनि पार्वतीले त्यो त मेरो पुत्र हो किन शिर छेदन गर्नुभयो भने पुत्र विलाप गर्न लागिन् अनि महादेवले हे पार्वती मैले थाहा नपाएर त्यस्तो गरेँ बचाइदिन्छु शोक नगर भने बुझाए आफ्ना गणहरूलाई डाके हे गण हौ चारै दिशामा गए पहिले जो भेट त शिर छेदन गरेर ल्याऊ भनी चन्द्रमाण दिएर पठाउनु भयो गणहर जो आज्ञा भनेर चारै दिशामा हेर्दै जाँदा निकै बेर पछि एउटा हात्ती फेला पारे र महादेवको आज्ञा अनुसार चन्द्र बाण पहाड गरे त्यो बाण गएर हात्तीको गर्दनमा लागेर शिर छेदन भयो त्यो हात्तीको एउटा मात्र दाँत थियो र अग्लो र राम्रो थियो त्यस्तो हात्तीको शिर लगेर महादेव अगाडि राखिदिए अनि हामीले त्यही पायौँ भनी बिन्ती गरे तब श्री महादेवले हात्तीको शिर मृत जोडेर जीवित पारिदिए त्यही मूर्तिको नाम गणेश भई पार्वती पुत्र कहला आए त्यसपछि महादेव पार्वतीसित मात्र भुलेर भित्र नै रहन लागे महादेव बिनायो ब्रह्माण्ड संसारको रक्षा कसरी होला अथवा यस्तो विचार गरेर इन्द्रले अग्निलाई डाकेर हे अग्नि तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गर भनी अग्निलाई अर्हाए इन्द्रको वचन सुनि अग्निले हाओस् भनी कैलाश पर्वतमा गएर भित्र जान लाग्दा द्वार जान दिएनन् र वायु रूप भई ताला छिराउने पालबाट भित्र पसेर भिचुक रूप भई महादेव पार्वतीको एकान्त गरिरहेका स्थानमा पुगे त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेव भस्म भष्म गर्न लाग्नुभयो तब जगत माता पार्वतीलाई दया लाग्यो र विन्ती गरिन् हे नाथ भिक्षा माग्न आएका भिचुकलाई भष्म पार्नु अनुचित हो नजानेर आएछन् बरू केही दिउँ र पठाइदिऊ भनिन् अनि महादेवले आफ्नो हातमा बिर्य थापेर लौ भिक्षाले भनेर दिनुभयो अनि अग्निले त्यो बिर्य निलिदिए शिवको अमौत वीरयाले अग्निलाई गर्व रह्यो र अग्नि डराई यो अनर्थ हुन गयो भने त्यहाँबाट गङ्गाको किनारमा गएर कुशको झाङमा उकेलिदिए त्यो बिर्य आगो बलेझ बलिरहेको थियो सप्त ऋषिका पत्नीहरू गङ्गा स्नान गरे फर्काँदा आगो बलेको देखेर कसले आगो बालेको रहेछ ताप्न जाउँ भनेर गए एउटीले चाहिँ अर्काले बालेको आगो ताप्नु हुन भनेर गइनन् छजना आगो तापेर घर गए ती आगो ताप्ने जतिलाई गर्व रह्यो र ऋषिहरूले थाहा पाए तिमीहरूलाई कसरी गर्व रह्यो भनी सोधे ऋषि पत्नीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरू ऋषा श्राप दिए अनि ती ऋषिहरूले त्यो वीर गंगामा उकेली आकाशमा गएर सत्कृतिका तारा रहे, तेही वीरबाट सटपत्र अर्थात् छ मुख भएका कुमार उत्पन्न भएर गंगाका पुत्र भए श्री महादेव कहाँ कैलाशम रहिरहे उसपछि कुनै दिन महादेवले गणेश र कुमार दुवैलाई डाकेर आज्ञा भयो हे गणेश हे कुमार तिमी दुवैजना गएर सुमेर परिक्रमा गरेर आऊ जो पहिले आउला त्यसलाई वरदान दिनेछु यति महादेवको आज्ञा सुनि कुमार मयुरमा चढेर सुमेरु परिक्रमा गर्न हिँडे कुमार हिँडेको देखेर गणेश आत्ति अब कसो गरौँ के गरौँ भन्दै आफ्नो वाहन मुसो छो गएर बसे मुसोले गणेशलाई चिन्तित देखेर सोधे दे, हे विनायक किन चिन्तित हुनुभयो के आपत्ति आइपऱ्यो भनी सोध्यो अनि विनायकले भने सुमेर परिक्रमा गरेर आऊ भनी महादेवको आज्ञा भएको छ र कुमार हिँडिसके म सारा कुरा सुनाइसके अब कसो गरौँ तँ त्यस्तो म यस्तो लामो सुट र ठुलो पेट भएको म हिँड्नै सक्दिनँ यति विनायकले भनेको सुनि मुसो भन्दछन् हे गणेशजी तपाईँलाई केही ज्ञान दिन्छु सुन्नुहोस् महादेव पार्वती र गङ्गा तिनैजना बसेको स्थानमा गएर अञ्जली जोड़ी हे मातापिता मेरा सुमेरो पर्वत पनि हजुर सम्पूर्ण देवताका देवता, देवता पनि हजुर भनी तिन प्रदक्षिणा गरेर दण्डपट गर्नुहोस् अनि हजुरलाई अवश्य वरदान प्राप्त हुनेछ आफ्नो वाहनको अर्ती मानेर गणेशजीले त्यसै गरे अनि महादे महादेव प्रसन्न भएर धन्य रहेछ वरदानले हो स्वर्ग मर्त्य पाताल तिनी लोकमा कसैले कुनै पनि काम तिम्रो पूजा नगरेर गऱ्यो भने सिद्ध छैन यस्तो वरदान दिनुभयो उता सुमेर परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गंगाले महादेवसित विन् हे जगदीश्वर गणेशले बर पाएर मेरा पुत्र कुमार आइपुगेनन् गंगाको वचन सुनि महादेव भन्नुहुन्छ हे गङ्गे तिमी स्वस्तानी परमेश्वरीको व्रत गर अनि तिम्रा पुत्र कुमार आइपुग्नेछ यति शिवले अनि महादेवले स्वयं गङ्गा पौशुक्ल पूर्णिमाको दिनदेखि हात खुटाका नान गरी पवित्र भई एक भक्त रही एक चित्त गरी मेरो पुत्र कुमार झट्ट आइपुगोस् भनी नित्य मध्याह कालमा श्री महादेवको पूजा गर्न लागिन् महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय बेली पुष्प अष्टोत्तर सय अक्षता अष्टोत्तर सय पान अष्टोत्तर सय कुर्का सुपारी र पञ्चामृत वस्त्र पल्फु धूप तीप नैवेद्य आदि समस्त वस्तु तयार पारेर आरसीमा अर्थात् तामाको थालीमा ओमकार लेखि स्वस्तानी परमेश्वरीको पूजा गरिन् र अर्घ दिुति गरिसकेर प्रसाद झिक्न लाग्दा स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले कुमार आइपुगे अनि गंगाले धन्य श्री स्वस्तानी परमेश्वरी भनी आफ्ना पुत्रलाई प्रसाद र आशीर्वाद दिइन् अनि कुमारले महादेवका विन्ती गरे हे पिता म पनि पाउँ अनि महादेवले आज्ञा भयो हेकुमार स्वर्ग स्वर्गमर्थे पाता तिनी लोकमा कसैले केही काम गर्दा पहिले तिम्रो पूजा नगरेर गरे भने त्यो कार्यसिद्ध नहोस् भनी वरदान दिनुभयो यति कथा सुनिसकी अगस्तमुनि वि गर्दछन् हे कुमार तारकासुर दैन्त्यले कसैको तपस्या गरेर वरदान पाए अमरावती समेत यो फेरि त्यसलाई कसले कसरी मारेर इन्द्रले अमरावत प्राप्त गरे यो वृत्तान्त आज्ञा होस् यति अगस्त मुनिको विन्ती सुनि कुमारले आज्ञा गर्नुहुन्छ हे मुनि कश्य ऋषिको पुत्र तारकासुर एक दिन दुग्ध प्रभाव तीर्थमा स्नान गर्न गएको थियो त्यही पेची मुनिले तपस्या गरेको देखि उसलाई पनि तपस्या गर्न मन लाग्यो र पेची मुनिसँग सोध्यो हे मुनिश्वर तिमीले तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्न मन लाग्यो अत कसरी गर्ने हो मुनिले भने हे तारकासुर तिमीलाई तपस्या गर्ने इच्छा भए यिनै दुग्ध प्रभा नदीको शिरहानमा हिमालय पर्वत छ त्यही गई ब्रह्माजीको तपस्या गर मुनिको उपदेश सुनि त्यतैबाट सरासर हिमालय पर्वत पुगी ठुलो कष्ट सहेर हजार वर्षसम्म ब्रह्मतापका आराधना गर्यो अनि ब्रह्माजी प्रसन्न भएर सामुन्य आया आज्ञा भयो हे तारकासुर तिम्रो तपशाल्यमा प्रसन्न भए वरदानमा गी तारकासुरले ब्रह्मालाई दर्नवट प्रणाम गरी बिन्ती चढायो हे ब्रह्मण हजुरले सृष्टि गरेको पाँच वर्ष नागिसकेका कुनै पनि प्राणी मलाई संग्राममा मार्न नसकुन् फेरि जसले मेरो शिर भूमिमा खसाल्ला त्यसको पनि तत्काल शिर फुटोस् र मरोस् फेरि म समस्त देवताहरूलाई जित्न समर्थ हुँ यस्तो भन्दा ब्रह्माजी तथा भनी ब्रह्मास्त्र समेत अन्त हुनुभयो त्यसपछि तारकासुर उन्मक्त भएर कसैलाई तृण बराबर पनि नठानी अनेक दानव साथले अमरावती गयो त्यसरी सन्य सहित तारकासुर आएको देखेर देवराजेन्द्र रिसाई सकल देवता साथ लि आफ्ना आफ सशस्त्र लिग्राममा अघि सरे दुवै पक्षको भयङ्कर युद्ध हुँदा देवताहरूले तारकासुरका कोटी कोटी सैन्य मारिदिए आफ्ना सेना त्यसरी नाश भएको देखि तारकासुरले आफ्नो गुरू शुक्राचार्यलाई विन्ती गरे हे गुरु देवताहरूले मेरा कोटिकोटी सेना मारिदिए के उपाय गरौं अब, अब हजुरले हाम्रो उद्धार गर्नु पर्यो तारकासुरको यस्तो प्रार्थना सुनि शुक्राचार्यले सञ्जीवनी विद्याको प्रयोग गरेर जल छर्किदिना साथ मरेका दैत्य समस्त जीवित भएर फेरि युद्धमा अघि सरे त्यसरी आफूले मारिसकेका दैत्यहरू फेरि शुक्राचार्यले बचाएको देखि इन्द्रिसा ऐरावत हात्तीमा चढेर वज्र प्रहार गरे यसरी देवता र दैत्यको दस हजार वर्षसम्म घोर युद्ध भयो त्यसमा दुवै पछिका कोटिकोटी सेना संहार भयो दैत्यहरू मरे पनि शुक्राचार्यले बचाइदिने र देवताहरू मरेको मरै हुने भएर इन्द्र समेत समस्त देवता हार मानि स्वर्गबाट भागेर गुरु बृहस्पति कहाँ गएर सङ्ग्रामको सारा स्थिति बताए अनि गुरू बृहस्पतिले भने य सुर राज यस संग्राममा तिम्रो विजय हुन सक्दैन किनकि तारकासुर दैतीले हजार वर्षसम्म कठोर तप गर्दा ब्रह्माजी प्रसन्न भई मैले सृष्टि गरेका पाँच वर्ष नागेका प्राणीले मार्न सक्ने छैनन् यस्तो वर दिनुभएको छ अर्था तिमीहरू महादेवको शरणमा जाऊ भन्दा देवताहरू त्यहाँबाट आई मर्त्य मण्डलको मृहस्थलीमा लुकेर बसेका थिए देवताहरू भागेपछि ताराकासुर तिनै लोकको राज्य भोगी सुखपुर गरिरहेको थियो हे मुनि अमरावतीबाट लखेटिएका सुरेन्द्र धेरै कालसम्म त्यही लुकिरहे त्यसपछि एकदिन समस्त देवताहरूलाई डाकेर भने हे देवता हो पापिस् ताराकासुरले अमरावती खोसेर हामीलाई दुख दिएको धेरै समय भइसक्यो अब त्यसको संहार गरेर फेरि अमरावती लिनु पर्दछ त्यो कसरी भने महादेवका कुमार र गणेश दुई पुत्र भएका छन् तिनले हाम्रो शत्रु ताराकासुरलाई अवश्य मारिदिनेछन् अब कैलाशमा महादेवसित आफ्नो दुःख विन्ती गरौं यति सल्लाह गरेर सबै देवतासहित इन्द्र शिवजी कहाँ पुगे अनि हे जगीश्वर पापिष्ट तारकासुरले अमरावती खोसी हामीलाई दुःख दिएको धेरै काल भयो अब त्यसको सम्ह गरी समस्त देवताको कल्याण गर्नुहोस् इन्द्रादि देवताहरूको यस्तो प्रार्थना सुनि महादेवले भन्नुभयो हे देवता हो तारकासुरलाई मैले मार्न हुँदैन मेरा पुत्र कुमारले मारिदिनेछन् अब समस्त देवता यक्ष गन्धर्व आदि कुमारलाई सेनापति बनाई युद्ध गर्न जाओ पछि म पनि आउनेछु यति महादेवको आज्ञा सुनि इन्द्रादी तेत्तिस कोटी देवता यक्ष गन्धर्व भूत प्रेत गण समेत भई ताराका सुरसँग युद्ध गरेर पिनाक धनु लिई प्रस्थान गरे गणेशलाई भन्न बिर्सेछन् अनि गणेशले आफ्नो वाहन मुसोसित भने र मलाई वरदान दिएर पनि हेला गरे गणेशजीको कुरा सुनि मुसाले भन्यो हे विनायक हजुरलाई अन्यथा गरेको होइन भन्न बिर्से म अहिले सम्झाएर आउँछु भनी गएर प्रस्थान गरिराखेको पिनाक धनुको ताँदो काटेर आयो त्यस्तो देखेर देवताहरूले यो प्रस्थान भएन बिग्न पर्यो भन्न लागे तब महादेवले आज्ञा भयो हे देवता हो बिघ्न परेको होइन तिमीहरूले गणेशलाई भन्न बिर्सेछौ उसलाई पनि लिएर जाओ यति महादेवले आज्ञा गरेपछि गणेश सहित सबै अमरावती युद्ध गर्न गए देवता दैत्यको परस्पर भयङ्कर संग्राम भयो तारकासुर दैत्यले कुमारको रथ खचेटी एक योजना पछि हटायो त्यो देखेर कुमारले तारकासुरको रथ घचेटी चार योजना पछाडि हटाइदिए अनि तारकासुरले खड्गा प्रहार गर्यो कुमारले आफूतिर खड्ग आएको देखेर कानसम्म धनुखिची तारकासुर दैत्यको खिच्रो ताकी चन्द्रवाण प्रहार गरे त्यो चन्द्रवाण गएर दिनको सूर्य अस्थायी रातिको तारा नदेखिने साँझको बेलामा ताराकासुर दैत्यको शिर छेद गर्यो त्यो देखेर श्री महादेव तत्काल पुगेर तारकासुरको शिर भूमिमा पर्न नपाउँदै बिचमा समात्नु भयो गिण युद्ध भूमिमा ढल्यो त्यसरी तारकासुर मरेको देखेर अरू दैत्यहरू संग्रामबाट भागेर आफ्नो प्राण रक्षा गरे अनि समस्त देवताहरूले धन्य धन्य कुमार भनी उनको गुणगान गर्दै कैलाश पुगे उहाँ इन्द्रले विन्ती गरे हे ईश्वर हजुरको कृपाले शत्रुको संहार गरेर आयौं अब आज्ञा पाए अमरावती जाने थियौँ यदि देवेन्द्रको प्रार्थना सुनि महादेव तिम्रो राज्य निकष्टक रह भनी विदा गर्नुभयो र इन्द्रादी देवताहरू श्री महादेवलाई दण्डबाट प्रणाम गरी अमरावती गएर राज्य इती स्कंद सानंदराज्यदाभस्कंदपुराण केदारखंडे कुमार अगस्त संवाद श्री स्वस्थ परमेश्वरिया वर्तकथायाँ तारकासुरद वर्णना पंचदशोध्याय